कार्यक्रम परिवर्तनका आवाज सामुदायिक रेडियो गलकोटा एफएम एक सय दुई थोप्लो चार मेगाहर्जबाट प्रत्येक साताको शुक्रबार बेलुका छत्तिस बजेर पुनप्रसारण शनिबार बेलुका पाँच बजे हुने गर्दछ गलकोट नगरपालिकासँगको सहकार्यमा उत्पादित कार्यक्रम परिवर्तनका आवाज एफएम ब्यान्डमा एक सय दुई चार मेगार्जसँगै इन्टरनेट र अनलाइनमा डब्लुडब्लुडब्लु डट गलकोट एफएम डट कम र मोबाइल एप गलकोट एफएम मार्फत एकैसाथ प्रसारण हुने गर्दछ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 कार्यक्रममा अबको प्रस्तुति परिवर्तन सम्वादको रहेको छ परिवर्तन सम्वादमा रहेर हामीले एकजना अतिथिसँग प्रस्तुत गर्ने गर्दछौँ आज हामीले परिवर्तन सम्वादमा रहेर घुमटी दलित सञ्जाल गलकुटका उपाध्यक्ष उमिन परिवारसँग कुराकानी गर्नेछौँ उहाँसँग रहेर हामीले वर्तमान अवस्थामा गलकुटमा दलित समुदायको अवस्था कस्तो रहेको छ र घुमटे दलित सञ्जालले कस्ता कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ र ती कार्यक्रम कतिको प्रभावकारी रूपमा अगाडि बढे भन्ने विषयमा अब उमिन सर तपाईँलाई कार्यक्रममा स्वागत छ धन्यवाद विशेष गरेर पछिल्लो समयमा हेर्दाखेरि यो दलित समुदायको आर्थिक अनि सामाजिक को अवस्था कस्तो रहेको छ गलकोटको हिसाबले हेर्दा दलित को अवस्था तो अब न्यून गोलकोट को भनम समुद्र नेपालक दलित सज्जाल को हेदखि अब अमरों दलित प्रति हेने दृष्टिकोण र दलित पड़ने समस्याओंर का कुरा धेरे अब कतिपय दलित का छोरा छोरी पढ़ना पाया छेन्मोसंग शिक्षा दीक्षा पा छड़ीपन भाग कारण उन्नीस आर्थिक कम छो हमला चाहकारले आर्थिक कम भ दलितलाई अलिकति हेरचाह गर्ने र त्यसलाई माथि उठाउने भन्ने कुराहरू त आइराखेको छ तर पनि त्यसमा के छ भने अब दलितहरूलाई पहुँचसम्म पुर्याउन सरकारले त्यति चासो पनि छैन र यति सरकारले भन्यो भने बमजिम स्थानीय सरकारले पनि चासो नदिएको कारणले दलितका बालबच्चाहरूलाई एकदम चाहिँ पढाइ कम छ शिक्षा दीक्षामा धेरै पछाडि छन् कुनै पनि शिक्षा नभएसम्म कोही केही कुरा पनि अगाडि बढ्न सक्दैन त्यो भएको हुनाले हामी सरकारलाई घचघचाउनको गच लागि धेरै सङ्घ पनि खोलेका छौँ हामीले तर पनि संस्थाले पहल गर्दा पनि दलित पछाड़ी नई जे चीज में नहीं पछाड़ी नारिं अलित अब विभिन्न चाहिए स्कूल विभिन्न संघ संस्था सरकारी कार्यालय तेस में कई दलित को पहुंच अब अवसर दईन्न तो अवसर लगाड़ी लियान का लगी धर संघर्ष कर दलित धेरे मैनेजमेंट करे मैं बल्ल कता कति दलित एक दुई ठाव में अलग यह संघ संस्था में अथवा कोजगारी पा अवस्थ अवस्था धेरै दलितहरूलाई अगाडि बढाउनका लागि सरकारले धेरै चाहिँ नि अगाडि ल्याउनका लागि धेरै कोसिस धेरै शिक्षामा स्वच्छ शिक्षा दिनको लागि सरकारले पहल गर्नुपर्छ र सरकारी निकायमा धेरै दलितका निकायहरूलाई चाहिँ त्यहाँ आबद्ध गराउनुपर्छ र मात्रै बल्ल दलितका समस्याहरू अलिकति हल हुन सक्छन् यो अहिलेको अवस्थामा आइपुग्दासम्म पनि यो दलित समुदाय अझै पनि पछाडि परिरहने अनि अझै पनि पछिल्लै अवस्थामा रहिरहने खास यो हुनुको कारण चाहिँ के जस्तो लाग्छ हजुरलाई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 यो त अब पहिल्यै जमानादेखि दलितलाई चाहिँ पछाडि पारिएको कारणले अब त्यो अब गैर दलितमा पनि त्यो सोचाइ छ पहिलेको जमानाको भनौँ न पहिलेको समयको तुलना, तुलना गर्दा र अहिलेको अवस्थाको तुलना गर्दाखेरि त धेरै नै परिवर्तन भइसकेको छ हामी पनि देख्न सक्छौँ तर पनि तपाईँले भनिहाल्नुभयो दलित समुदाय अझै पनि पछाडि छ अझै पनि पछाडि रहँदै आएको छ भन्नुभयो यसको कारण चाहिँ के होला यसको कारण त अब त्यही हो अब शिक्षा दीक्षामा अब अगाडि छैन शिक्षामा अझै पनि दलितका बच्चाहरूले पढ्न पाएका छैनन् हजुरलाई यस्तो लाग्छ यस्तो अब यो दलितका बच्चाहरूलाई अब कतिपय दलितहरूको चाहिँ आर्थिक कम छ भने जस्तो शिक्षामा पुऱ्याउन पढाउन उहाँहरूको चाहिँ आर्थिकले पाटो चाहिँ नि अगाडि लिन सक्दैनन् अनि दलितहरू चाहिँ नि अलिअलि रोजगारमा लाएर अलिअलि कसैको कोही कोही राम्रै गरेका छन् छोराछोरीलाई पनि पढाएर अनि ठुलै निकायसम्म पनि पुऱ्याउनु सफल भएका छन् अहिलेको पिँढीमा आएर तर पनि पहिलाको अवस्थाभन्दा अहिले धेरै केही न परिवर्तन त आएको छ तर यो कुराहरू चाहिँ हाम्रो सरकारी निकायमा हुने गैर दलितहरूले एकदम सानो बुझ्नुपर्छ र दलितहरूलाई चाहिँ कुनै पनि कोटा दिने बेला कुनै पनि अवसर दिने बेलामा आनाकानी नगरिकन उहाँहरूलाई चाहिँ सिधै ल्यायो भने र शिक्षा दीक्षामा पनि अगाडि बढाइदियो भने यो कुरा चाहिँ चा। सफल हुन सक्छ होला तपाईँले अघि पनि भनिहाल्नुभयो यो सरकारदेखि स्थानीय तहले पनि दलित समुदायको लागि राम्रो काम गरेको छैन भनेर पनि तपाईँले भनिसक्नुभयो अगाडि तपाईँको विचारमा के लाग्छ स्थानीय तहले पनि गलकोटको क्षेत्रमा दलितहरूको हकितका लागि त्यति उल्लेखनीय काम नगरेको पाउनुभयो हजुरले यहाँ गोलकोट यो चाहिँ ताराखोला यो चाहिँ यो भेकमा दलितहरूको पहुँच धेरै पढाइ त राम्रै छ अथवा दलितका छोराछोरीले नै राम्रै पढाइ शिक्षा शिक्षामा अलिकति अगाडि अहिले पहिलाको भन्दा त धेरै आइसकेका छन् तर पनि सरकारले त्यसमा चाहिँ चासो दिँदैन सरकारले स्थानीय निकायले सबभन्दा स्थानीय निकायले चासो दिनुपर्ने हो स्थानीय निकायले चासो दिएको अवस्था छैन कुनै पनि कार्यक्रममा कुनैमा पनि अब त्यहाँ दलितहरूको अलिकति चाहिँ पहुँच पुर्याउने ठाउँमा यो बाहना अथवा त्यो बाहनामा दलितहरूलाई कुनै पनि त्यहाँ चाहिँ निकायमा माथि बढ्न नदिने अवस्था छ यो अवस्था चाहिँ नि अलिकति हटेरै जानुपर्छ र दलितको बारे हामीहरूलाई चाहिँ नि हरेक किसिममा त्यहाँ सहभागी बनाउनुपर्छ हरेक कार्यक्रममा हरेक संस्थामा हरेक ठेक्का हरेक दलितहरूको नि पहुँच पुऱ्याएको हुनुपर्छ यो स्थानीय सरकारको दायित्व हो तपाईँले भनिहाल्नु भयो हरेक किसिमका क्षेत्रमा हरेक किसिमका कार्यक्रमहरूमा दलितको सहभागिता बनाउनु नितान्त आवश्यक पर्दछ भन्नुभयो अहिलेको अवस्थामा के छ यस्ता यी स्थानीय सरकारले पनि दलितहरूलाई पछाडि नै पारेको भनौँ अथवा सहभागी नबनाएको अवस्था छ अब त्यो त अवश्य हो नि त्यो कुरा चाहिँ नि अब यहाँ एकतर्फ हामीले चाहिँ दलितहरूको बारेमा धेरै काम गर्छौँ धेरै अगाडि बढाएछौँ तपाईँहरू बगड बढ्न सक्नुहुन्न तपाईँका बच्चाहरूले पठाउन सक्नुहुन्न भन्ने एउटा पाटो पनि छ त्यहाँ तर त्यो के छ भने तपाईँको सरकारी स्कुलमा पनि अनि कुनै सङ्घ संस्थामा पनि एउटा कोटा आयो अथवा त्यहाँ दलितहरूलाई पनि लिए भन्ने माध्यम आयो भने त्यहाँका धेरै हाम्रो साथीहरूले अलिकिता आनाकानी गर्नुहुन्छ उहाँहरूले चा। चाहिँ धेरै दिना उहाँहरूलाई चाहिँ मनस्थिति बनाउनुहुन्न यो कुरा चाहिँ धेरै आवश्यकता छ र दलितको बारेमा धेरै कुरा जाने यो स्थानीय सरकार स्थानीय निकाय र गाउँ तनको पाटो रोज्न पर्ने हुन्छ तपाईँले भनिहाल्नुभयो स्थानीय तहले पनि दलितका लागि धेरै कामहरू गर्नुपर्ने आवश्यकता छ अनि दलित समुदाय पनि अगाडि बढ्नु आवश्यकता पनि छ धेरै व्यक्तिहरूले पनि भन्दै आइराख्नु भएको छ दलितहरू पछाडि पर्नको कारण जनचेतनाको कमीले गर्दा पनि हो भन्नुभएको छ साँच्चीकी दलितहरूमा चेतनाको अभाव भएकै हो पहिलाको समयमा हो त्यो पहिलाको समयमा त्यस्तो थियो दलितहरूको चेतना कम थियो हाम्रो चाहिँ बाली घरे पर्थ गर्नु पर्छ हाम्रो छोरा नातिले सिलाएर घर घर जानुपर्छ विष्टको चा, चाहिँ नि चाकरी गर्नुपर्छ भन्ने चा त्यो थियो तर अहिलेको अवस्थामा आएर त्यो चाहिँ नि कयौँ विशेष अवस्था त हटेको केही महसुस भएछ तर पनि दलितहरूको चाहिँ नि हकितको लागि धेरै कामहरू पछाडि छन् यो सरकारबाटै नै पछाडि परेको हुन्छ हामीले कैयौँ घुम्ते दलित सञ्जालले धेरै ठाउँमा पहिलाको पन्ध्र गाविसमा हामीले चाहिँ नि पुरै अध्ययन गर्दाखेरि कतिपय ठाउँमा चाहिँ नि कुनै दोकानहरू कुनै पसलहरू कुनै ऊ हामीले भेटाइएन पन्ध्रका विसामा हामीले भ्रमण गरेर घुमियो तर पनि एउटा चाहिँ तपाईँको यो रनासिंहको निसी माथि चाहिँ सीमा देउरेली भन्नेमा एउटा बिकाको कपडा पसल रहेछ अनि त्यसपट्टि आएर सिसाखानीमा आइयो हामी त्यहाँ एउटा चाहिँ बिकाको होटल रहेछ त्यहाँबाट हामी रिगा आएर अवलङ्गन गर्दाखेरि रिगामा एउटा चाहिँ बिकाले फेरि तपाईँको यो मेडिकल खोल्नु भयो रहेछ त्यहाँ आएर अनि यो गोलकोटमा हटियामा दुई दलितले एउटा कपडा पसल खोलेको अवस्था देखियो नभए अरू चाहिँ दलितको कुनै पनि निकायमा अलिकति पहुँच पुर्याउने चाहिँ अवस्था देखिएन तपाईँले भनिहाल्नुभयो धेरै ठाउँमा अवलोकन गर्दा पनि दलितहरूको कुनै व्यवसाय कुनै व्यापारहरू नभएको अथवा नभेटाएको अवस्था पनि भयो हजुरहरूको लागि व्यापार व्यवसायहरू गर्न नसक्नुको प्रमुख कारण चाहिँ आर्थिक पक्ष कमजोर नै हो जस्तो लाग्छ हजुरलाई आर्थिक कमजोरै हो अब आर्थिकमा धेरै दलित पछाडि छ किनभने जमिन जग्गा पनि पहिलाको तुलनामा अहिले अब कतिपयले अहिले ठाउँ ठाउँमा गएर राम्रै ठाउँमा पनि ल्याएर घरवास बनाएको अवस्था छ तर पहिलाको तुलनामा अब जग्गा जमिन कम हुने अर्काको दास्ती गरेर खान पर्ने अनि त्यो सोच फेरि अहिलेका पहिलाको गरलितले पहिलाको दासस्त बनाएर कजाको सोच अहिले पनि त्यो छ अझै पनि त्यो भएको हुनाले त्यही सोच चाहिँ गर छ र गरले त्यो सोचलाई परिवर्तन गर्नुपर्छ त्यो परिवर्तन नगरेसम्म दलितले मात्रै एकतर्फ गरेर मात्रै हुने छैन तर गैर दलितले नै सोध्न अब तिनी दिन गए यिनी दिन आए भन्ने जमानामा जमाना अनुसार चल्न पऱ्यो अनुसार बोल्न परो अनुसार हिँड्न अहिले सरकारले पनि लिन त एउटा कानुन राम्रै कानुन चाहिँ अध्ययन गरेर ल्याएको अहिलेको सरकारले चाहिँ नि अब दलितलाई कुनै छछुत गर्छ भने त्यो छछुतको कुराहरू गर्छ भने त्यसलाई अब चाहिँ नि तिन वर्षसम्म जेल र अनिकता चाहिँ नि सजाय दुवै सजाय गर्ने भन्ने उसले चाहिँ एउटा कानुन कानुन सरकारले पहिलेदेखि लि नै लिइसकेको थियो कुनै पनि व्यक्तिले छुवाछुत गरेमा तिन वर्ष सजाए भन्ने कानुन पहिलेबाट नै आइसकेको हो नेपालमा तर पनि छुवाछुत भइरहँदा पनि कार्यान्वयन पक्ष कमजोर भएको कारणले गर्दा पनि त्यति धेरै कार्यान्वयनमा नआएको हो कि भन्ने पनि लाग्छ हजुरलाई कस्तो लाग्छ अब त्यो त कार्यान्वयनमा आउनको लागि त अब सरकारले लिएछ अब गाउँ गाउँको संस्कृति संस्कार चाहिने परिवर्तन हुन्न अनि दलितले अब भर्खरै अब कुनै पनि हामीलाई अधिकार चाहियो भनेर अगाडि बढ्नको लागि अब कुनै आन्दोलन गर्ने अब ठुल्ठुला आन्दोलन अब जानी माओवादीले जस्तो आन्दोलन उठाउने सम्भाव अलिकति मैले देख्दिनँ किनभने अब त्यो सम्भाव पनि छैन अब कानुनी प्रक्रिया जाँदाखेरि अब यिनीसँग अब यस्तै छ अब यिनीहरूले यो अघि बढ्न सक्दैनन् भन्ने उनीहरूले चाहिँ विचार गर्छन् अनि त्यसपछि कुनै मुद्दा मामला पर्यो भने पनि उनीहरूले उयो मिलामतो गरेर अनि च्याप्ने अलिकति चाहिने भन्न पऱ्यो दलितै हो भन्ने भावना चाहिँ हटेको छैन कानुनी प्रक्रिया अगाडि उपल व्यक्तिहरूले भनौ हुने खाने वर्गहरूले दलितलाई तल नै पारेको अवस्था छ त्यो अवश्य नै हो त्यो भएको हुनाले अब कतिपय गाउँघरमा बसेका दलितहरू बसेका छन् अनि उनलाई हेपाइ अनि धेरै कुराहरू चाहिँ उनीहरूमाथि थिचोमिचो छ उनीहरू अघि बढ्न सक्दैनन् अब केही मुद्दा मामलो पर्यो भने पनि अब हाम्रोलाई घुम्रे दलित सञ्जाललाई गुहार गर्छन् अब हामी गएर धेरै मुद्दाहरू चाहिँ फारसे गरियो धेरै मुद्दामा चाहिँ उ गरियो त्यहाँ पनि धेरै मिलमत गर्ने माथि के गर्न सक्छौ र भन्ने त्यस्तो चाहिँ दबाव धेरै हुन्छ त्यो चाहिँ हुनुहुन्न किनभने त्यो समाजमा बसिसकेपछि अहिलेको कानुन अनुसार अहिलेको न्याय निसाब अनुसार चल्नुपर्छ गैर दलितले नै यिनी कुराहरू बुझेको हुनुपर्छ जस्तो लाग्छ मलाई विशेष गरेर यो घुम्टी दलित सञ्जालको स्थापना हुनुको मुख्य उद्देश्यहरू के हो यो घुम्टी दलित सञ्जालको स्थापना भनेको के हो भने अब यही नै दलितहरूको चाहिँ धेरै समस्याहरू हल गर्नुपर्छ दलितहरू धेरै पछाडि परे यिनी दलितले अलिकिता चाहिँ नि दलित एकताबद्ध गरेर हामी चाहिँ एउटा दलित आन्दोलनमा अगाडि बढ्नुपर्छ भन्ने चा। माध्यमबाट चाहिँ दलित घुम्टी दलित खोलेको घुमटी दलित धेरै कुराहरू धेरै चाहिँ दलितहरूलाई सहयोग पनि गरौँ र दलितले पनि घुम्टी दलित धेरै खोज्दै पनि आइराखेर त्यो मार्फत हामीले धेरै मुद्दा मामला धेरै कुराहरू हामीले फारसे पनि गरियो तर अब अहिले चाहिँ नि फेरि दलितहरूले धेरै कुराहरू चाहिँ नि ठुल्ठुला घटनाहरू घट्यो भने त्यसमा चाहिँ नि यो अथवा त्यो बाहनामा दलितहरूलाई कुनै पनि अगाडि बढ्न दिने अवस्था मैले देख्दिनँ यो ठुला ठुला घटनाहरू घटे पछाडि दलितहरूलाई अगाडि बढ्न नदिनुको कारण चाहिँ के होला कारण चाहिँ अब यिनी आर्थिक अवस्था यिनको कमजोर छ अब यिनी जति नै गरे नि यिनी आर्थिकबाट माथि आउन सक्दैनन् त्यो भएको हुनाले यिनले भने मान्छन् यिनलाई थोरै पैसा दिएपछि यिनलाई पैसा हुने भने मान्छन् गर्दा हामीलाई चाहिँ घटना घटाए पनि गाउँ घरमा मिल्ने गाउँ घरमै मिलाएर यिनलाई चुपचाप राख्नुपर्छ नि अलिकति हाबिँदैछ दलित, दलित, दलित समुदायको आर्थिक अवस्था पनि कमजोर छ अनि ती दलितहरूलाई थोरै पैसा भनौँ अथवा केही प्रब्लममा फसाए यो समस्यालाई चाहिँ टालटुल पार्न सकिन्छ भन्ने प्रचलन अगाडि बढ्दै आइरहेको छ त्यो त अवश्य त्यो कुरामा के छ भने अब दलितहरूलाई एउटा भरेङ पनि बनाइराखिएको छ दलितहरूलाई अब अहिपछि पछाडि पारिने अहिपछि अन्यायका कुराहरू थोपर्ने तर चुनावको टाइम आयो भने अब दलितहरूलाई प्रयोग गर्ने अनि चाहिँ यिनलाई चाहिँ प्रयोग गरेपछि यो क्षेत्रबाट हामीले जितिन्छ भन्ने मिलामतो गरेर उनीहरूले चाहिँ दलितहरू भएको धेरै बस्तीमा गएर त्यो दलितहरूका अगुवालाई चाहिँ काखी चेपेर अनि उहाँहरूले चाहिँ चुनाव जितेर अगाडि बढिहाल्नुहुन्छ त्यसपछि चुनाव जितिसकेपछि दलितका मुद्हरू हेर्ने बेलामा पनि धेरै आनाकानी गर्ने धेरै पछाडि पार्न खोज्ने यो चाहिने प्रचलन कहिले पनि हट्न सकेन यो हट्न पर्छ र गर दलितले पनि अब दलितहरूका मान्छेहरूले पनि अब अध्यक्ष उप अथवा चाहिँ कुनै ठुल्ठुला पदमा पनि यो हाम्रो चाहिँ पार्टीभित्र पनि यिनीहरूलाई चाहिँ अगाडि बढाउनुपर्छ चा, अगाडि लिनुपर्छ भनेर त्योमा चाहिँ टिकट दिनपर्ने अवस्था हुन्छ तर त्यहाँ चाहिँ त्यो बेलामा चाहिँ दलित कता न उठ्यो भने अब दलितलाई त्यो टिकट दिन पनि आनाकानी गर्छ चा, अलिकति चाहिँ त्यो त्यो कुरा हुन हुँदैन किनभने हामी पनि अलिकति अगाडि बढ्नको लागि कोसिस गर्नुपर्छ दलितका साथीहरूलाई नै हामीले कतिपय ठाउँमा भन्छौँ तपाईँहरू चाहिँ नि जसले चाहिँ परिवन देखाउँछ त्यसपछि नलाम आफ्नो खुट्टामा उभियौँ भन्ने माध्यमको कुराहरू हामीले गर्दा पनि दलितहरूले त्यसमा अलिकति चाहिँ नि पहल गर्नुहुन्न त्यो कुरा अलिकति चाहिँ न्यूनै छ तपाईँले भनिहाल्नुभयो पहिले चाहिँ अन्याय गर्ने त्यसपछि चुनाव आउने समयमा चाहिँ दलितहरूलाई नै प्रयोग गरेर चुनाव जित्ने भनेर पनि तपाईँले भन्नुभयो दलित समुदायहरूले भनौँ अथवा दलितका व्यक्तिहरूले पनि बुझ्नुपर्ने कुरा नै हो यो त पहिला चाहिँ यिनीहरूले हामीलाई अन्याय गर्छन् अनि त्यसपछि चाहिँ हामीलाई चुनावको लागि मात्र प्रयोग गर्छन् यिनीहरूलाई चाहिँ हामीहरूले यस्तो सहयोग गर्नु हुँदैन भनेर पनि बुझ्नुपर्ने हो तर पनि किन बुझ्दैनन् यो हाम्रो दलित वर्गका साथीहरूलाई अब कसरी चाहिँ कमजोर बनाएको अवस्था हुन्छ भने गाउँ गाउँमा जाने अनि त्यसपछि ल तपाईँहरूले चाहिँ भोलि भोट हाल्नुहुन्छ भने अब तपाईँहरूलाई चाहिँ हामीले दिनुपर्छ भन्ने यस्तो पोलोभन देखाएर अनि त्यसपछि धेरै दलितका साथीहरू चाहिँ नि त्यसमा चाहिँ नि अलिकिता लोपमा परेर उहाँहरूले चाहिँ हाम्रै दलितकै मान्छेलाई यो अगाडि बढाउनुपर्छ भन्ने सोचमा उहाँहरू अलिकति चाहिँ कमजोर हुनुहुन्छ त्यो सोच चाहिँ उहाँहरूले परिवर्तन गर्नुपर्छ जस्तो पहिलाको बाली प्रथामा अहिले धेरै दलितहरू अहिले चाहिँ नि घर जाने अवस्था चाहिँ नि घट्दै गयो हट्दै गयो त्यस्तै चाहिँ नि अब ठाउँ ठाउँमा दोकान खोल्ने पर उद्योग खोल्ने अब आफ्नो चाहिँ खुट्टामा उभिने आफूले चाहिँ कमाए हुने रहे चा, रहेछ अर्काको रहे आशमा हिँडेर हुने भन्ने दलितहरूले नि बुझ्न पर्ने अवस्था हो त्यो बुझ्यो भने यो अवस्था नै हाम्रोको चाहिँ दलितको केही कुराहरू चाहिँ हट्दै जान्छ चा। यो बुझेन जति नै पढे लेखे भयो भने जति नै जे यो यो गरे पनि त्यो बुझ्न सकेन भने दलितहरूलाई दासत्व बनाउने तिनीहरूको चाहिँ यो भन्ने यो अवस्था चाहिँ हट्न अलिकति अझै समय लाग्ने देख्छु मैले विशेष गरेर यो घुम्टेदली सञ्जालले कस्ता कस्ता कार्यक्रमहरूलाई प्राथमिकतामा राखेको छ घुम्टेदली सञ्जालले त अब जति दलितहरू छन् अब यिनीहरूको हकितको लागि अनि यिनीहरूलाई चाहिँ के गरे अगाडि आउन सक्छ र कसरी तिनीहरूलाई अगाडि लिन सकिन्छ भनेर हामीहरूले धेरै तालिमहरू पनि दिइयो महिलाहरूलाई तालिम दिइयो कस्ता कस्ता तालिम दिनु सिलाइ तालिम देखियो अनि हरेक किसिमको चाहिँ नि अब हाम्रो पानोखानीमा पनि त्यहाँ चाहिँ नि लालबहादुरहरू सरहरूले चाहिँ नि यो दन्त शिविरहरू राख्नुभयो किसिम किसिमको तालिम पनि दिइयो र हामीले दलितहरूलाई अगाडि बढाउनका लागि उहाँहरूलाई धेरै पहल गरियो हामीले तर पहिलाको भन्दा केही अहिले धेरै फरक छ ती कार्यक्रमहरूले गाउँ गाउँमा कतिको प्रभाव पारे कतिको परिवर्तन देख्नुभयो त त्यसमा साह्रै गाउँमा परिवर्तन भएको त हामीले अवस्था अझै नै देखाएको छैनौँ त्यहाँ परिवर्तन भएकै छैन अब गाउँमा एउटा पार्टीमा लाएर हिँड्यो भने अर्को पार्टीकाले अब त्यसलाई थिचोमिचो पारेर त्यसलाई चाहिँ नि ल यो यो फलाउनु पार्टीको यसलाई चाहिँ उ गर्न हुन्न भनेर भन्ने अवस्था चाहिँ देखियो त्यसरी चाहिँ हेपाई पर्व पनि छ त्यो हुन नहुने हो त्यो अवस्था पनि देखियो र घुम्ची दलित सञ्जालले धेरै कामहरू गर्यो गर्नलाई त्यहाँपछि पनि अलिकति फरक चाहिँ आयो सञ्जालहरूले गरेका कामहरू या क्रियाकलापहरू धेरै गाउँका विकट ठाउँहरूमा नपुगेको हो कि भन्ने जस्तो पनि लाग्छ यो विकट ठाउँमा तपाईँहरूले सञ्चालन गरेका कार्यक्रमहरू दलित समुदायले थाहा नपाउनुको कारण चाहिँ के हो दलितले थाहा नपाएको होइन दलितलाई सबै थाहा छ अब थाहा छ भन्दै गर्दा पनि कुनै भनौँ न एउटा बागुङ जिल्लाकै एउटा विकट ठाउँमा चाहिँ सञ्जाल पुगेर कार्यक्रम नगरेको अवस्था पनि छ अनि समुदायले थाहा नपाएको अवस्था पनि रहँदै आएको छ त्यसमा त अब हामी गाउँ गाउँमा गएर उहाँहरूलाई चाहिँ सचेतन मूलक कार्यक्रम पनि गरियो धेरै जनचेतना कार्यक्रम पनि गर्दै हिँडियो त्यसमा उहाँहरूलाई चाहिँ नि उहाँहरूले अझै पनि त्यो गाउँको एउटा परिवर्तन हुन नसक्ने र गाउँमा बसेका दलितहरू बाहिर निस्न नसक्ने डरले उहाँहरूको चाहिँ डर र तपले गर्दाखेरि अलिकति चाहिँ नि गाउँबाट उहाँहरूले अगाडि बढ्न नसकेको कारणले उहाँहरू एउटा कुनामा बसेर अलिकति केहीको कुराको चाहिँ नि अभ्यास नभए गर्नुहुन्छ तर अलिकति हिम्मत पनि हुनु पऱ्यो दलितहरू अगाडि बढ्नुपर्छ हामी यहाँबाट अगाडि बढ्नुपर्छ सरकारले यहाँसम्म चाहिँ हामीलाई कानुन दिएछ भनेर दलित अगाडि बढ्न सक्यो भने यिनी कुरा थोरै थोरै न्यूनीकरण हुन सक्छ वर्तमान समयमा पनि गलकुटमा धेरै यस्ता सञ्जालहरू गठन भइसकेका छन् जसले दलित समुदायको हक हितका धेरै सञ्जालहरू गठनको कारण चाहिँ यो धन्यवाद यो सञ्जाल गठन हुनु त एउटा राम्रो कुरा हो किनभने अब एउटै सञ्जाल भयो भने अब जहाँ सुकै पुगेर त्यसले त्यो सबै दलितको पहुँचमा दलितको बस्ती बस्तीमा गएर सबै कुराहरू भन्न सक्दैन पुग्न सक्दैन अब त्यसले सहर बजारतिरै केन्द्रित गर्ला कुनै पनि विकट ठाउँको दलितलाई त जनचेतनाको खाँचो छ त्यो भएको हुनाले सञ्जाल धेरै खोल्नु धेरै राम्रो अब गाउँ गाउँमा जानी अब बस्ती बस्तीमा जाने वाड वाडमा जानी, वार जानी उनीहरूलाई चाहिने शिक्षामूलक तालिमहरू दिने सचेतना गराउने हो भने केही न केही दलितहरूले केही पहुँचहरू चाहिँ पाउन सक्छन् तर हामी घुम्ती दलित सञ्जाल तपाईँको थाले पोखरामा पनि पुग्यो रिगामा पुग्यो पान्नखानीमा पुग्यो ठाउँ ठाउँमा गयो कतिपय ठाउँमा दलितहरूलाई चाहिँ नि यो दलितको चाहिँ नि भत्ता दिने बारेमा के रहेछ भने काँडेवासको जेमेरीमा हामीले कार्यक्रम गर्दाखेरि त्यहाँ चाहिँ नि दुई घर चाहिँ यो बिटलु भन्ने पहिला बिटलु भनेर लेखाएको रहेछन् बाबुबाजेले त्यहाँ चाहिँ नि के भयो भने तँ बिटालु भन्ने चाहिँ नि तँ दलित होइन भनेर त्यो छात्रवृत्ति यो चाहिँ दिनलाई उहाँहरूले चाहिँ दिएको त्यस्तो त्यस्तोसम्म त्यहाँ कुराकानी हामीहरूलाई चाहिँ त्यहाँको सुन्नमा आयो अनि अब दलित होइन भने त्यो कि गैर दलितमा हुनु पऱ्यो गैर दलितमा होइन भने अब त्यसले पाउनुपर्छ भन्ने कुराहरू हामीले चाहिँ नि त्यहाँ केही कुराहरू राखियो त्यस्तो त्यस्ता चाहिँ नि कुना काँप त्यस्ता दब्बिएर बसेका कुराहरू धेरै छन् अब त्यो सबै समाधान गर्नलाई आस्था आस्त अब दलित पनि बस्ती बस्तीबाट उठ्नु पऱ्यो आफ्नो हक अधिकारको लागि आफै खोज्नुपर्छ त्यहाँ कसैले मात्र पुगेर पनि भएन दलित समुदाय आफै पनि अगाडि बढ्नु पऱ्यो आफै अगाडि बढ्नु पऱ्यो बस्तीबाट निस्किनु पर्यो आफ्ना आवाजहरू आस त्यहाँ आफ्नो पानी बाटो त्यहाँको ट्वाइलेट बाथरूम आफ्नो घरको सरसफाइ गर्नको लागि त्यहाँबाट निस्किनु पर्यो गर्नु पर्यो गरेर देखाउनु पर्यो सधैँभरि अब म दलित हुँ म दलितलाई चाहिँ सबैले हेरेनन् भन्ने घरै बसेर कराएर त केही पनि उपलब्धि देखिन्न किनभने अलिकति अगाडि बढ्नको लागि त आफू नै तत्पर हुनु पर्यो आफूले नै चासो दिन पर्यो हाम्रो बाबुबाजेले नपढेको कारणले हामी अहिले दबिएर बस्नु पर्यो हाम्रो पढाउनु पर्छ भन्ने शिक्षा शिक्षा दिनको लागि आफू पनि अगाडि बढ्नु पर्यो त्यो अनुसार छोराछोरीलाई अब अर्काको सधैँ रोजगारमा जानी बानी हटाउनु पर्यो आफ्नो घरमा बाख्रा पालन गर्ने कुखुरा पालन गर्ने भैँसी पालन गर्ने जो आफ्नो घरमा गर उब्जनी गर्न सकिन्छ त्यो गरेर आफ्ना छोराछोरीलाई पढाएर अगाडि बढिदियो भने त त्यो सम्पत्ति कमाइदिन पर्ने अवस्था छैन पहिलाको बाबुबाजेले जस्तो हामी हाम्रा छोरा नातिलाई मैले घर बनाउनु पर्छ जग्गा बनाइदिनु पर्छ मेरो छोरो कहाँ बस्लो भन्ने अवस्था त छैन अहिले अहिले त अब पढाएर छोडिदियो भने त केही न केही उसको खुट्टा उभिने ठाउँ उसले पाउँछ ठाउँ खुलेका छन् कुनै विदेशमा जाला कोही नेपालमा पनि अब त्यस्तो अवसर मिल्ला सरकारले पनि अब खोजेकै छ त्यो अनुसारले चल्यो भने र स्थानीय सरकारले पनि धेरै मान्यता दियो भने दलितका कुराहरू धेरै अगाडि आउन सक्छन् र दलितले पनि धेरै चासो दिनुपर्छ चा। सबभन्दा चासो दिने भनेको आफैले हो जबसम्म आफूले चाहिँ नि बच्चा रुन्न तबसम्म आमाले दुध खुवाउन्न भन्ने जसै गरी जबसम्म आफूले चाहिँ खोजिन्न तबसम्म आफ्नो हक अधिकार पाउन सक्ने कुरो छैन कसैले घर आएर लाई यो आवश्यकता छ भनेर हक अधिकार खोल्टिया दिने कुरो मैले देख्दिनँ सधैँ पछाडि बसेर सधैँ सहेर मात्र पनि हुँदैन आफै हकितको लागि आफै अगाडि पनि बढ्न सक्नुपर्दछ सक्नुपर्दछ चा। यसको लागि दलितकै धेरै कुरा दलितले नै विचार गरेर आफू कहाँसम्म अब नराम्रो काममा अगाडि बढ्ने अनि हतियार उठाउने यस्ता दुनियाँ चाहिने गाउँमा बिकृति फैलाएर अगाडि बढाउने राम्रो होइन आफ्नो बुद्धिले भेटेसम्म र आफ्नो क्षमताले भेटेसम्मबाट अगाडि बढ्यो भने अहिलेको समय परिस्थिति अनुसार केही न केही दलितले पनि ठाउँ पाउँछ मौका पाउँछ र त्यहाँबाट पनि धेरै कुराहरू चाहिने उसले सिक्ने मौका पाउँछ र दलितहरूलाई त्यहाँ सचेत बनाउन सक्छ स्थानीय ठाउँबाट सरकारदेखि स्थानीय तहले पनि दलित समुदायको लागि प्रभावकारी काम नगरेको भन्ने पनि सुन्दै आइराखिएको छ र पछिल्लो समयमा पनि यी सञ्जालहरूले पनि दलितहरूको लागि त्यति प्रभावकारी कामहरू नगरेको हो कि भन्ने जस्तो पनि छ तपाईँले के भन्नुहुन्छ यसबारे होइन अब दलितहरूको लागिमा अहिले अब दस बाह्र वर्ष भयो दलितको लागि दलित सञ्जाल खोलेर दलितहरूलाई धेरै हकित दिनुपर्छ भन्ने दलितको लागि अगाडि बढ्नुपर्छ भनेर यो जनचेतना कार्यक्रम सेमिनोर गोष्ठी गर्दै हिँडेको दुई चार वर्ष भयो दुई चार वर्षमा केही दलितहरूले चाहिँ त्यो कुराहरू बुझिसक्नुभएको छ हामी बस्ती बस्तीमा नि गइयो वार्ड वार्डमा नि गइयो अब त्यहाँ पनि उहाँहरूले धेरै कुराहरू बुझ्नुभएको छ अहिले चासो दिनुहुन्छ ल यहाँ यस्तो कार्यक्रम छ आउनु पऱ्यो भनेपछि लगभग पराजसो दलितहरू त्यो ठाउँमा आइराखेको अवस्था छ अब कतिपय नबुझ्नेले अब के छ भने अब मेरो यो काम छ तैँले कुरा गरिदियोस् म आउन पाइनँ म तैँले त्यहाँ मेरो कुरा राखिदियोस् भन्ने अब अलिकति त्यो पर्व पनि छ चा। त्यो चाहिँ नि गर्न हुँदैन किनभने जब आफू उठेर निस्किन्न तबसँग आफ्नो हगतिकार खोल्टीमा आउनु भनेर कुनै पनि अवस्था छैन त्यसमा आफै नै अब आफैबाट नै सुरुवात गर्नुपर्छ आफूबाटै सुरुवात गरौँ भने बल्ल चाहिँ नि हगतिकारको काम के हो कसरी चाहिँ होइन भन्ने कुरा त्यहाँ बुझ्दै गइन्छ बुझ्दै गएपछि त्यसलाई चाहिँ नि आफू पनि सक्रिय भइन्छ सक्रिय भएपछि त्यहाँ स्थानीय रूपमा पनि स्थानीय सरकारले अथवा त्यहाँ छिमेकीहरूले पनि यो मान्छे अलिकति चाहिँ गर्ने खाले रहेछ भन्छन् उहाँहरूले नै अगाडि बढाउने चासो दिन्छन् अलिकति हेपाइ पर्छ पनि हट्न सक्छ हजुर यो पहिलेदेखि नै भनौँ अथवा परम्परागत समयबाट नै दलित समुदाय हरेक क्रियाकलापमा हरेक काममा पछाडि पर्दै आइरहेको छ यो राजनीतिक अवस्थामा पनि दलित समुदाय अझै पनि पछाडि नै छ दलितका व्यक्तिहरू अझै पनि पहुँच भएको ठाउँमा भनौँ उच्च पदमा पुग्न नसकेको अवस्था पनि छ यो नेतृत्वमा दलित समुदायको पहुँच पुग्न नसक्नुको कारण चाहिँ के जस्तो लाग्छ हजुरलाई यसको कारण त अब हाम्रोको यही छुवाछुत पर्छैले गर्दाखेरि दलितहरू पछाडि बढेका हुन् अब तपाईँको भैँसी दुध बिक्री गर्न गयो भने दुध कसैले पनि राख्दैन अब त्यो दुध चाहिने हाम्रोको त्यस्तै कि घरै खानियो कि आवा चाहिने अब बेच्ने अवस्था छैन किनभने दुध डेरीमा ल्याउन्न त्यो त्यो पनि अब यो छुछुतकै प्रथा हो अब कतिपयमा होटल खोल्छन् अहिले अहिलेको अवस्थामा अब त्यति जाति त्यस्तो त छैन तर पनि होटलमा फलानाको होटल हो भन्ने र त्यहाँ चाहिँ नि दलितको होटल हो भन्ने मासु पसल खोलो भने दलितले खोलेको मासु पसल त्यहाँ जान हुन्न भन्ने अब कतिपय चाहिँ पसल खोल्यो भने पनि अब त्यो दलितले चाहिँ महँगो गर्छ भन्ने यस्तो यो चाहिने आरोपहरू धेरै छन् त्यो आरोपले गर्दाखेरि दलितहरू अगाडि बढ्न सक्दैनन् कुनै ठुलो चाहिँ त्यो यो छुवाछुत प्रथा नै हो जस्तो लाग्छ हजुरलाई यो छुवाछुत नै हो यो यसले गर्दा धेरै कुराहरू चाहिँ पछाडि नै छ भोलिका दिनमा तपाईँले यो दलित समुदायको हकितका लागि एक हिसाबले भनौँ न सञ्जालको तर्फबाट कस्ता कस्ता कार्यक्रमहरू सञ्चालनमा ल्याउने योजना बनाउनु भएको छ त्यसमा त अब हामीहरूले त सञ्जालले त के भन्छ भने हामीलाई चाहिँ नि यो धेरै कुरा पछाडि पार्ने सार्वजनिक ठाउँमा पनि हामीलाई चाहिँ त्यहाँ जान नदिने अनि यस्ता चाहिँ नि हाम्रोको व्यापार बिजनेसमा पनि बन्देत लगाउने काम गर्नु भएन गैर दलित बुझ्नु पऱ्यो अनि यस्ता किसिम किसिमका उद्योगहरू व्यापारहरूमा त्यसमा पनि हामीहरूलाई सहयोग गर्नु पऱ्यो अब अहिले कतिपय कुराहरू के छ भने अब युवा युवतीहरू पढाइ भयो पढाइ हुँदा हुँदै नुरो सानैबाट को म प्यारेम बस्छ त्यहाँ मयापेरेम बसेर त्यो दलितको छोरी र गैर दलितको छोरा मयापेर बसेर गयो भने अब त्योमा स्वीकारै छैन किनभने अब मान्छेले ज्यानसम्म फाल्न पर्ने र ज्यान हाल्न पर्नेसम्मको प्रथा छ त्योलाई के गर्नु पऱ्यो भने सबैले सहयोग गर्नु पऱ्यो मानवाधिकारको हनन गर्ने गरी कुनै काम पनि गर्न भएन किनभने गैर दलितले बुझ्नु पऱ्यो यो मानवै हो भन्नु अनि दलितले त अब यसै नै बुझ्ने नै अब उसले विवाह गर्ने कुरामा त्यो भएको ले कतिपय ठाउँमा यो चेलिब्रेटीको र यो ठिटा थिटीको चाहिँ धेरै बन्जेत लगाउने कुराहरू छ यो कुरा चाहिँ अलिकति जटिलता बन्दै आइराखेको छ यो समाजमा यो भएको कारणले गर्दाखेरि अहिले दलितहरूलाई जेबाट नि हिंसा जसोबाट नि हिंसा अनि यो मान्छे नै होइन भन्ने यस्तो प्रथा चाहिँ नि अलि हटेको छैन अझ पनि यसमा पहल गर्ने गैर दलितहरूले गर नै पहल गर्नु पऱ्यो बुझ्नु पऱ्यो दलितहरूले नै बुझेर यो समाधान गर्दै जानुपर्छ र बल्ल अगाडि आउँछ हामी यो कार्यक्रमको अन्त्यमा पनि आइपुगेको अन्त्यमा रेडियो सुनेर रे बसिरहनुभएका श्रोतालाई के भन्न चाहनुहुन्छ अन्त्यमा के भन्न चाहन्छु भने अब हामी दलितहरू सबै चाहिँ एकजुट हुनु पऱ्यो दलितहरूले आफ्ना हक अधिकारको लागि एकदम चाहिँ जुरमुराउनु पऱ्यो दलित एकअर्कालाई चाहिँ खुट्टा तान्ने प्रवृत्ति गर्न भएन दलित भनिसकेपछि सबै एकजुट भएर एउटा ठाउँमा चाहिँ नि भेला भएर आफ्ना कानुनहरू आफ्ना अधिकारहरू आफ्नो हकलाई अगाडि बढाउनु पऱ्यो त्यसमा त्यसो गरेर गयो भने दलितहरूको हक अधिकार अवश्य पनि अब आउने पिँढीहरूलाई सजिलो पर्न व्यस्त समयको बावजुद पनि तपाईँले हामीलाई समय दिनुभयो यो समय संवादका लागि तपाईँलाई धेरै धेरै धन्यवाद धन्यवाद